अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण समर्पण ढाकाको <laughs> चौबन्दी ल्याइदिऊला मलाई चाहिँ मखमली पछ्यौरी ल्याइदिऊला त्यो पनि चाहिँ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 पच्चीस वर्ष बच्च देखि तप को सेवा में रही स्वदेशी तथा विदेशी कारगर द्वारा तैयार करोजा अनुसार को गरगहना बनाने पुरानो करगहना साफ तथा खरीद बिक्री पेमा राशि अनुसार व्यवस्था पूर्वी चितोन केीर पर सुन सा फसल मनोकामना सुन साधी पसल मना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 नमस्कार म हार्दिक स्वागत अभिवादन टकाउन चाहन्छु कार्यक्रम अर्पण समर्पणको प्रतीक्षा गरेर बस्नुहुने सम्प्रसम्प्र श्रोता मेटाहरूमा कार्यक्रमहरूप समर्पणको व्यवसाय लिएर आउने क्रममा हामी प्रत्येक दिन ठीक यसै समयदेखि तीन बजेसम्मको बीचमा हामी रहन्छौँ र यिनै आवाजहरू तपाईँको माझमा प्रस्तुत गर्दै आइरहेका छौँ र तिनै आवाजलाई तपाईँले पनि आफ्नो साथीसँग इष्टमित्र आफन्त जनप्रति तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ कार्यक्रममा आउन सक्नुहुनेछ त्यसर्थ आजको कार्यक्रमलाई प्रायोजन गरेको छ मनकामना सुनचाँदी पसलले जोन वीरेन्द्रनगर तिन खरुखरे बजारमा अवस्थित पच्चिस वर्षदेखि तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कार्यगरबाट आकर्षक सुनचाँदीका गरगहना बनाउनु आइरहेको छ भने रजा अनुसारको गर गहना बनाउनु परेमा पुराना गहना गहनासँग नयाँ गहनाहरू साट्नु परेवा सुँगै राशि अनुसारका पत्थरहरू तपाईँलाई आवश्यक परेको छ भने तपाईँ पुग्नै पर्ने ठाउँ हो मनखामाना सुनसा आदि पसल वीरेन्द्रनगरथिन कुर्ख्रे बजारमा अवस्थित छ जसका प्रोभाइडर हुनुहुन्छ द्वैया निलकुमार लामिछानी र शोभा लामिछानी अन्य जानकारीको लागि तपाईँले फोन नम्बर पनि रहेको छ सुन्ना पाँच त्रियासी अनि मोबाइल नम्बर अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिसमा प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार डब्लु र इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ तिन बजीसम्मको बिचमा रहनेछौँ सुन्दै सुमधुर लुकधेरे आवाजहरू तपाईँको माझमा प्रस्तुत हुनेछन् आजको श्रृङ्खलामा छौँ परिवधिक कक्षबाट मित्र बेच्नु हो अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसूर्या ढकाल रहिरहेको छु सङ्गीतभाइको साथ पनि मिल्ने नै छ टेलिफोन लाइन खुल्ला छ दबाईको लागि आउन सक्नुहुनेछ हामीलाई कार्यक्रमलाई अगाडि बढाउन चाहन्छ एउटा समुद्र लोकधरी आवाजबाट जुन आवाज केही पहिला बजारमा आएका आवाज पनि हो बेसाउने सङ्गीत प्रणालीबाट बजारमा आएका आवाज हो सुख दुःख गीत संग्रहमा समावेश आवाज पनि हो हिमाल आचार्य अनि पुराकला बेसीको समुद्र स्वर हो भने हिमाल आचार्यको उत्कृष्ट लय तथा शब्द सिर्जना हो भने करिश्मा पौडेलको गीत संग्रह पनि हो बेसौनी सङ्गीतको प्रस्तुति हो दुखियो यो जिन्दगी जीवनै भयो आधार तिम्रो मेरो आवाज सुरु आवाज पछि नजानु सुख त मेरो साथमा दुःख मिल्छ भने सुख दुःख पार्साउँदैछु भात के को चौधारी दुखी दुखियो जिन्दगी जिउनै भयो भना तिम्रो साथमा सुख छ त मेरो साथमा दु ख भने सुख दुःख बाढौँ आधा आधा मिल्छ भने सुख दुःख बाढौँ हजुर भित्र भरिपूर्ण भएको भए कसैमा बहिले चित्त बुझाउँथे त्यसैमा दुखी यो जिन्दगी जुनै भयो बाधा तिम्रो साथमा सुख छ त मेरो साथमा दुःख छ सा। मल्छ भने सुख दुःख भाँडम आधा आधा हिमाल आचार्य अनि बेसीको आवाजमा सजिएको आवाज तपाईँको लागि राखिसकेका छौँ हिमाल आचार्यको र जुन आवाजलाई बजारमा लिइरहेको आवाज, आवाज, बजार आवाज हो करिष्को गीत संग्रह पनि हो कार्यक्रमको शुभारम्भ का आवाज बजाइसकेका छौँ कार्यक्रम अर्पण समर्थ सँगसँगै तपाईँ आजको कार्यक्रमलाई प्रायोजन गरिएको छ मनखामाना सुनसादी पसल्ली जन वीरेन्द्रनगर तिन खुरखुरी बजारमा अवस्थित छ जहाँ सुनसादी सम्बन्धी सम्पूर्ण कार्यबारको लागि तपाईँले सम्झनै ठाउँ हो कार्यक्रम मार्फत आवाजर इफ जन प्रतिद्वाल समर्पण करना चाहूँ भिफोन नंबर खुला छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस अन्ना छप्पन्न पांच तिरसठी तीन सौ तेतीस को दुईवटा बाटो तब आना सकूँ हजार टीफोन लाइन में कार्यक्रम अर्पण समर्पण के व्यवसाय में कोई मित्र आई सकते मिलते कह स्वागत कर को शान्तिको नयाँ शान्तिले अथवा के गरेर बिताउँदै हुनुहुन्छ यतिकै बसी बसा त्यसो त आज अलिकति चर्को घाम पनि लगाइरहेको छैन ठिकै छ शान्तिजी कार्यक्रममा आउनु भएको छ हामी एक दिनसम्म पछाडि एउटा आवाज बजाउनेछौँ खोलीकेर कस कसलाई सुनाउनुहुन्छ नचिन्ने सम्पूर्णको लागि हुन्छ शान्तिजी सहभागिताको लागि धन्यवाद अन्त यसमा सुनेर साथ दिनुहोला र अहिलेलाई विदा गर्छु छुट्याउनु नमस्ते <laughs> शांति ला सहभागिता गोराख कार्यक्रम अर्पण समर्पण के विषय महिला श्रोता मित्र संगसंगे होने एकजा मिश्रिफोन लाइन में स्वागत नमस्ते।, नमस्ते नमस्ते, नमस्ते।, नमस्ते।, नमस्ते।, नमस्ते।, नमस्ते। कर बसी बसाको अलावा के गर्नुहुन्छ सविताले इक्जाम दिएर बस्नु भएको छ नतिजाको पर्खाइमा नतिजा राम्रै आओस् हाम्रो तर्फबाट पनि होइन जो त्यो हो अपेक्षा गर्नुहोला र राम्रै आओस् हाम्रो तर्फबाट सफलताको कामना पनि भन्न चाहन्छौ खाजा भइसक्यो सविताको अथवा भएको छैन भने पछाडि एकैछिन पछाडि खाने विचारमा तपाईँ चाहिँ कार्यक्रम आउनु भएको छ सविता एउटा आवाज बज्नेछ कार्यक्रम मार्फत कस कसलाई समर्पण गर्नुहुन्छ हुन्छ सविताजी यो सहभागिताको लागि धन्यवाद यो साथ सदैव रहिरहनेछ आगामी श्रृङ्खलाहरूमा पनि यसरी नै सम्झिँदै गर्नुहोला र अन्त्यसम्म सुनेर साथ दिनुहोला छुट्टी भाइ नमस्ते सविता चौधरीको सहभागिता मिलेको थियो कठारबाट कार्यक्रमहरू समर्पणको व्यवसायमा तपाईँ पनि यसै गरी आउन चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ चा शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि शून्य छप्पन्न पाँच त्रिसठी तिन सय यो बाटो हुँदै आउन सक्नुहुनेछ प्रविधि कक्षमा मित्र विष्णु हो अनि आवाजबाट म सूर्य सँगै साथ मिलिरहेको छ सा। कार्यक्रम मार्फत दिनै हामी तपाईँको लागि थुप्रै थुप्रै सुमुद्र लोधुरी आवाजहरू बजाउँछौँ र तिनीहरू आवाजलाई आफ्नो साथीसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउनुपर्ने हुन्छ फटाफट डाल गरिहाल्नुहोला स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ तिन बजीसम्मको यो बिचमा रहने रहन हो र यो यात्रामा तपाईँको साथ मिलिरहेको छ सा। र हामीलाई सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै तहर हामीलाई साथ दिइरहनु भएको छ टेलिफोन लाइनमा अर्को एकजना मित्र हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छ हजुर नमस्ते हेलो हजुर नमस्ते नमस्ते दादा। नमस्ते, को राज्था पा। राज्था पा। दोडे नी। दोडे नी के यहाँले? राजी हामी कार्यक्रम पहिलोपटक कुराकानी गर्दैछौँ आजुर चोटी था था। रेडियो अर्पणमै पहिलो पटक हो कि कार्यक्रममा प... जियोस् हामीसँग कुराकानी रेडियोमा पनि पहिलोपटक हो कि जस्तो लाग्यो होइन राजे अनि के छ नयाँ थाजा खबर सुनाउनुहोस् यहाँको एकदम पहिलोपटक नभएर यसरी अन्य दिनहरूमा पनि हामी कुराकानी गर्न पाउनेछौँ है आजको दिनदेखि थाजा भइसक्यो राजको अथवा भएको छैन भने पछाडि यहाँले पनि खाजा खानु भएको छैन ल हामीसँगै खानुपर्छ कार्यक्रम सकिआ हुन्छ राजी कार्यक्रममा आउनु भएको छ एउटा आवाज बज्ने छ कस कसलाई सुनाउनुहुन्छ ए मलाई राज भनेर किन्ने नकिन्ने सम्पूर्ण साथीहरूलाई मेरो घर परिवारलाई हुन्छ राजी यो सहभागिताको लागि धन्यवाद बोल्न चाहन्छु र यसरी नै आगामी श्रृङ्खलाहरूमा पनि सम्झुदै गर्नुहोला निरन्तर रूपमा साथ दिँदै जानुहोला र अन्त्यसम्म सुनेर साथ दिनुहोला राजजी अहिलेलाई भने छुट्याउँ है नमस्ते राज थापाको सहभागिता ढोडिनी मिलेको थियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा तपाईँ पनि यसै गरी स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनकामना सुनसादी पसलले जुन वीरेन्द्रनगर तिन खुरखु बजारमा अवस्थित छ जहाँ कि पच्चिस वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कारिगरद्वारा सुनसादीका आकर्षक गरगहनाहरू तयार गरिन्छ रोजाइ अनुसारको गरगहना बनाउनु परेमा पुराना गरगहनासँग नयाँ गरगहना साठफेट गर्नु परेमा सुनकै राशि अनुसारका पत्हरू यहाँलाई आवश्यक परेको छ तपाईँलाई एकपटक पुग्नै पर्ने ठाउँ हो मनकामना सुनसादी पसल अन्य जानकारी तपाईँ आफैले पनि लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो शून्य छपन्न पाँच त्रियासी दुई सय नब्बे अनि मोबाइल नम्बर हो अन्ठानब्बे चार पचास अडचालिस नौ फोन गरेर अन्य जानकारी लिन सक्नुहुनेछ यति बेला तपाईँ अवधि गर्नुहोला र जियो कार्यक्रममा तपाईँको लागि दोस्रो लोकधरी आवाजहरू हामी तपाईँको माझमा राख्ने क्रममा छौँ र पृष्ठभूमिमा पनि गन्जिसकेको छ केही पहिला बजारमा आएको आवाज हो वसन्त थापाको उत्कृष्ट लय सृजना हो भने सदो सिर्जना हो घनश्याम तिवारीको अनि मौसम गुरुङको समुद्रसुरमा सुझेको आवाज हो जुन आवाजलाई अभ्यास डिजिटली बजारमा लिएर आएको आवाज पनि हो खोली छेकेर के सक थिएर निर्माया खोली छेकेर रुन ल्याएको रहेछु भाग्यमानी रुन लेखेर यो आवाज तपाईँको लागि राख्छौँ आवाजसँगै छोटो व्यापारीका विश्रामतर्फ लाग्छौँ र विश्राम फेरि आउँछौँ कार्यक्रम अर्पण समर्पण सँगसँगै रहनुहोला ती मन कोही तिरा हीतिर चढे मैलाई थापा मन गरियो होली छेकेर चार थो प्लो, मेगा <coughs> <coughs> आ, को चो मलाई मखमली पछरी लाही मलाई त विन्द्रगर तिन खुरी बजारमा रहेको मनोकामना सुनसादीको राम्रा राम्रा चाहिन्छ तपाईँको सेवामा रह स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिने रोजा अनुसारको गरगहना बनाउनु परेमा पुरानो गरगहना सार्टफे तथा खरिद बिक्री गर्नु परेमा राशि अनुसारको पत्थरको व्यवस्था भएको पूर्वी चितवन के भर पर्दो सुनसादी पसल मनोकामना संपर्क बीरेंद्र नगर तीन खुरखुरे बजार प्रो पैटर शोभा छपन्न पांच तिरासी नब्बे मोबाइल अंठानब्बे चार पचास अड़चालीस नौ सत्तीस हमी का ज्याला में विशेष छूट गोर्डिंग था सद समझे सौरा छो घरी घरी ्यू नेशनल बुक साइंड स्टेशनरी जाऊ सद समझे सौरा घरी घरी घझे सौराछो घरी घी कहा सरकारी एकैछिनको छोटो व्यापारिक विश्राम प्रत्यक्ष रूपमा अर्पण एक सय चार थप्लो पाँच मेगा हर्च रेडियो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा रहेर आजको श्रृङ्खलामा विभिन्न समुद्र लोकधरी आवाजहरू तपाईँको माझमा प्रस्तुत गरिरहेका छौँ र तिन आवाजलाई तपाईँले पनि आफ्नो साथी सँगै आफन्त मित्र प्रति समर्पण गर्न चाहनु समेत भएको आजको कार्यक्रमलाई प्रायोजन गरेको हो मनखामना संसार फसली जुन वीरेन्द्रनगर तिन खरखुरी बजारमा अवस्थित छ जहाँ कि पच्चिस वर्षदेखि तपाईँको सेवामा रही स्वदेशी तथा विदेशी कारिगरद्वारा आकर्षक सूर्य चाँदीका गरगहना बनाउनु परेमा रोजा अनुसारका गरगहना बनाउनु परेमा पुराना गरगहनागनाहरू सार्नु परेमा सँगै राशि अनुसारका पत्हरू यहाँलाई आवश्यक परेको एकपटक पुग्नु पर्छ जसका प्रोपाइडर हुनुहुन्छ निलकुमार लामिसानी र शोभा लामिसानी र फोन गरेर अन्य जानकारी पनि तपाईँ आफै लिन चाहनुहुन्छ भने सम्पर्क फोन नम्बर हो अनि मोबाइल नम्बर अन्ठानब्बे चार पचास फोन गर्न सक्नुहुनेछ प्रविधि कक्षमा मेत्र बेसन अनि आवाजबाट मूर्या दवैको साथ रहे सातमा सात जुटाउनको लागि टेलिफोन लाइनमा कुनै मेत्र आउनुहुन्छ भनेर संकेत मिल्दैछ कह हुनुहुन्छ उहाँलाई स्वागत गरी हालछु हजुर नमस्ते हेलो हजुर नमस्ते नमस्ते काबाटको का आवाज होला हजुर म शक्तिखोरबाट निलम अधिकारी शक्तिखोरबाट निलम अधिकारी हजुर निलम जी हजुर के गर्नुहुन्छ यहाँले हजुर बस्न बसा है अ हजुर हामी पहिलो पटक कुराकानी हो र निलम हजुर हजुर जी हजुर बस आज पहिलो पटक कुराकानी भइरहेको छ दवैको हाम्रो हैन हजुर खाजा खाएर सम्झिनु भयो निलमले अथवा भएको छैन हजुर खाजा भइसक्यो निलमको अथवा खाजा खाइसक्नुभयो र हामीलाई सम्झिनु भएको छ <laughs> निलमजी अन्त्यमा एउटा आवाज बजाएर छाड्नेछौँ कार्यक्रम मार्फत कस, -कस समर्पण गर्नुहुन्छ हजुर मेरो चाहिँ होइन स्पेसली पवनजङ पाण्डे होइन भण्डारी सुदन तामाङ धर्म धर्म बस्नेत दिपेन्द्र बस्नेत अनि दिपक आचार्य अनि स्पेसल फेरि भरत स्क्वायर हुनुहुन्छ क्या मेरो उहाँहरूलाई चाहिँ धेरै धेरै सम्झना भनेर सुनाउन चाहन्छु कि हुन्छ निलमजी जियोस् पहिलोपटक भए पनि अन्य श्रृङ्खलाहरूमा पनि श्रेणी सम्झिँदै गर्नुहोला माया चाहिँ मानुहुने छैन र अन्तिमसम्म सुनेर साथ दिनुहोला अहिलेलाई भने विदा गर्छु है छुटाउँ नमस्ते निलम अधिकारीको सहभागिता शक्तिको रूपबाट मिलेको हो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा फेरि पनि अर्को एकजना मित्र हुनुहुन्छ उहाँलाई पनि स्वागत गरिहाल्छु र विष्णुजीले अन्तिम मित्र हुनुहुन्छ भनेर सङ्केत गर्दै हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ त्यस पछाडि हामी कार्यक्रमबाट भेट मार्नुपर्ने हुन्छ यति आजको लागि अन्तिम भाग्य माने श्रोता कहाँबाट हुनुहुन्छ उहाँलाई स्वागत गर्छु हजुर नमस्ते हेलो uh, कोही साथी आउनुहुन्छ सा कुराकानीको क्रमलाई जुटाउने प्रयत्नमा हामी जुटिरहेका छौँ तिन बजीसम्मको बिचमा रहने क्रममा बस्तारिस समय ढल्किने क्रममा पनि छ र एकजना साथी टेलिफोन लाइनमा आउनुहुन्छ उहाँलाई भित्राउने तर्खर गरिरहेका छौँ र केही समस्या अहिलेलाई रहिरहेको छ र त्यसर्थ त्यो समस्याबाट बिस्तारै समाधान गर्ने तर्खरमा मित्र वैष्णोजी तिन बजीसम्मको बिचमा रहने क्रममा एउटा लगधुरी आवाज तपाईँको लागि हामी छाडेर जानेछौँ र त्यही आवाजलाई आफ्नो साथीसँगै अथवा इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुनेछ र अन्तिमा एकजना साथीसँग मात्रै कुराकानी गर्छौँ र क्रममा भने एकजना साथीहरू हुन्छ उहाँलाई सा। स्वागत गरौँ त्यस हामी छुट्नुपर्ने हुँछ हजुर नमस्ते नमस्ते कहाँबाट कसको आवाज होला रेडियोलाई एकदमै फिडब्याक आइरहेको छ र हामी अलिकति अस्पष्ट रूपमा सुनिरहेका छौँ होइन अब्दुलजीको नयाँ दाजा खबर के छैन सबै ठिकठाकै छ होइन थाजा भइसक्यो अब्दुलको अथवा भएको छैन अब्दुलजी खाजा भइसक्यो अथवा भएको छैन यहाँको खाजा भएको छैन है ल ठिक छ भने पछाडि मेरो पनि भएको छैन अथवा हाम्रो पनि भएको छैन सँगै खानुपर्छ है त जोस् ल ठिक छ भने पछाडि कार्यक्रम सकिआ म आइहाल्नेछु खाजा चाहिँ तयारी अवस्थामा राख्नु होला है अब्दुलजी अन्त्यमा एउटा सहभागिताको लागि धन्यवाद निकै नै मनसुनी आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा अन्त्यसम्म सुनेर साथ दिनु होलामस्ते अग्रको सहभागिता वकलहरूबाट नजिकैबाट हामीलाई सम्झिनु भएको हो र अब हुने टेलिफोन लाइनमा कष्ट नगर्नुहोला तपाईँसँग कुराकानी गर्न सक्दैनौ क्यारी कार्यक्रम सुन्नुभयो र अब पनि कार्यक्रमबाट हामी छुटेर जानुपर्ने बेला भइसकेको छ तर छुट्नुभन्दा पूर्व कार्यक्रम सुन्नुहुने प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा तपाईँ सम्पूर्णलाई धन्यवाद अनि धन्यवाद टेलिफोन सम्पर्कमा सुट्नुहुने सम्पूर्ण साथीहरूलाई र टेलिफोनको लाइनको प्रयासमा जुट्नुहुने प्रयासरत रहनुहुने तपाईँलाई पनि अनि धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र व्यिसकेको र यही अवस्था भएको लागि छार्दै आजको कार्यक्रम प्रायोजन गरेर साथ दिनु हुने मनकामना सन्सादे पसलका प्रोप्राइटर दोय नेलकुमार लामिषानी र शोभा लामिषानीलाई पनि धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु आउछौ आउदिनौ गीतिसङ्ग्रहमा समावेश आवाज हो पुष्कल शर्मा अनि पूर्णखला विशेष आवाजमा सुजिएको आवाज हो लय तथा शब्द संयोजन हो पुष्कल शर्माको दुजना आवाजलाई पछिल्लो समयमा रिदम म्युजिक प्रालीले बजारमा लिएको आवाज हो आउछौ आउदिनौ हो भन निर्माणया आउछौ आउदिनौ पक्कै मर्छुमा देख्न पाउँदिनँ यो आवाज तपाईँको लागि छार्दै कार्यक्रम अर्पण समर्पणको व्यवसायबाट म प्रस्तुत सूर्य ढकाल पनि विदा हुन चाहन्छु सखी हुआ बात हाउसे भाऊदी नो भाना निरुमायाँ दी नए सी मरछुआ देखना पाऊदी नरनी भाई माता फेटू ने सखी हुआ बात हाँ पाउँदैन ढाकाको चौबन्दी लै